कोही बोल् लाहु लाहु तिरहेछ मैले लगा चुडीका त्यही नानाहुने बालाका हुन् तपाईँ का हो कि त नै नै नै आठ हाल लाइन पानी कसो छ दारू पानी खान्छन् कि गजब भ्यागु भुनी लागिरहेछ पढिदिना लाटा मन्टा तेडी गौडी बाघ रक्षा गरी सरग मेलमिलाप गरेर खानु बुहारी सासूले जिउको मात्र नाश गरन्छ जनका आँसुले खर्च पानी म दिल्लो खाना र लाउना खे त भने पति राख्नु आएका पाहुना खे म त धन्यवाद थियो मेरो इज्जत रोग्या म पनि आएका मान्छ जनै राखेँ भोग्या चाहिने सामान मेरी आमा पनि औलो घर दोकान आमा कुरा दिए भरि माझ हर्काइले भइरहनु बालबच्चाकी आमा भाइ भाइ अबगति भनौ तेरै घर मेरी आमा तेराई भएर गर तेराई घर छोरा छोरी नदेखाए डर गाइना गोडा ठेस्ला गन्छ बाबाको गोरुन्छ जै बेला सम्झना आउँछ हृदय झुरुन्छ हृदय गोडा खेती लाए धनको बेला गे अरेम मरे पढिम मरे कसै कि बाइ मागे सके जति खेती लाउनु खाना कि चाहिँ छ नसके नोकान पाइन छ लुगा भए दि yeah, अझ म सोध्नु नगरको कुरा कि गोठ पासो छ मेरा दुधेछानी गोगे बेकी पाटा बेकी बाठरा भेग्यो कि बैले छ गएको बाछो ब्याउनेलाई भैग्यो कि दुई कुरा म नकाटेनी हृदयलाई देखी आग काटेनी बाबुने र डाको ला मेरी छोरी मिना मेरा जिउको नसोदा छन् सम्झ नकादिन धर्मका गई भरत जमा पखड़ी जाऊ वर्ष के बीट पर नई जाऊ नती जाऊ एक घंटा लाइ बेराई का बेला को एक घंटा लय पर मुहे सु ुगा बुगा सजा कामा गाउँको जाइबो नहोस् सबैसँग विकास हुन्छ ठाउँको न हिँटे फुचेरासँग बदनामा हुन्छ सङ्गत निकायको गर्नु आफ्नो इज्जत रहन्छ जन्मनु र जन्म दिनु सृष्टि ताइनेछ गङ्गा जाउन भागीरथी नारी लाइनेछ औसी अलि पनि अलि जोगी आउन माता दैलामा आफन्त आउन दान् दिनु हो दादा कोही मान्छे रहेका आउन कोही आउन अरेन गरिब बुझा माग्न आउन कठै लडिँदैन मेघ सुवा वै लाग्या पानी पाँच राजगोले मा